प्रधानमन्त्री ओलीलाई तत्काल पदबाट राजीनामा दिन काङ्ग्रेस मा का र माओवादीको आग्रह सरकारमा रहेका दलले नयाँ राजनीतिक परिस्थितिको मिलेर सामना गर्ने डडेलदुराको एक सरकारी कार्यालय कर्मचारी नै छैन भन्देऊ भन्दै कार्यालय सहयोगी मार्फत जवाब पठाएर सूचना माग्नेलाई ठग्दै बैतडी खुल्ला दिशा मुक्त जिल्ला घोषणा दक्षिण चिनिया समुद्रमाथि चीन विरुद्ध फैसला चीनले निर्णय नमान्ने र यूरोकप दुई हजार को आधिकारिक टीम अफ द टुर्नामेंट घोषणा प्रभावकारी सूचना का यूनिटी खबर नमस्कार फ्रिकवेंसी मोडलेशन को बयानबे दशमलव दुई मे गार्ज रट में रेडियो यूनिटी डट कम डट एनपी प्रसारण भैर राति दस बजे यूनिटी खबर में स्वागत है मिलदीपेश देव नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल पदबाट राजीनामा दिई नयाँ सरकार गठनका लागि आग्रह गरेका छन् नेकपा माओवादी केन्द्रले मंगलबार वर्तमान सरकारबाट समर्थन फिर्ता लिएपछि काँग्रेसको दृष्टिकोणका बारेमा नेता विमलेन्द्र निधिले सत्ता साझेदार दलले सरकारबाट समर्थन फिर्ता लिएको प्रधानमन्त्री ओलीले राजीनामा गरी मार्ग प्रदर्शन गर्नुपर्ने बताउनु भएको हो प्रमुख सत्ता साझेदार दलले सरकारबाट समर्थन फिर्ता लिएको प्रधानमन्त्री ओलीले पदमा रहिरहनुको औचित्य नभएको भन्दै उहाँले समय खेर नफाले तत्काल राजीनामा गर्न आग्रह गर्नुभयो अब बन्ने सरकार बहुमतीय नै हुने स्पष्ट पार्दै नेता निधिले भन्नुभयो नयाँ सरकारको नेतृत्वको बारेमा बुधबार बिहान बस्ने काङ्ग्रेस केन्द्रीय समिति बैठकको निर्णय गर्नेछ काँग्रेस नेताहरूले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई नयाँ सरकारको नेतृत्व दिने सम्बन्धमा मुख खोलेका छैनन् माओवादी केन्द्रले नेकपा एमाले आफूसँग भएको नौ बुधे सहमति र तीन बुधे भद्र सहमति कार्यान्वयन गर्न तयार नभएको भन्दै मंगलबार वर्तमान सरकारबाट समर्थन फिर्ता लिएको छ वर्तमान सरकारबाट समर्थन फिर्ता लिएको घोषणा गर्न आयोजित पत्रकार सम्मेलन केन्द्रका नेता कृष्ण बहादुर महराले पनि प्रधानमन्त्री ओलीले राजीनामा दिई नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्नुपर्ने बताउनु भयो र माओवादी केन्द्रबीच नयाँ सरकार गठनका लागि मधेसी दल लगायत आन्दोलनरत पछि मार्ग सम्बोधन गरी संविधानलाई सर्वस्वीकार्य बनाउने वातावरण बनाउने संविधानले तय गरेका निर्वाचन समयमै सम्पन्न गर्ने शान्ति प्रक्रियाका लागि बाँकी काम का आधारमा टुङ्ग्याउने भूकम्पपछिको पुनर्निर्माणको कामलाई तीव्र रूप दिने अघि बढाउने लगायतका विषयमा सहमति भएको बुझिएको छ प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रले सरकारबाट समर्थन राजनीतिक परिस्थितिका बारेमा आफूले विचार गरिरहेको बताउनु भएको छ प्रधानमन्त्री तथा मन्त्री कार्यालयबाट बाहिरिने क्रममा वहाँले भन्नुभयो माओवादीले बुझाएको पत्र प्राप्त भयो त्यस सम्बन्धमा कसरी अगाडि बढ्ने भन्ने विषयमा विचार गर्दैछौ माओवादी केन्द्रले सरकारबाट समर्थन फिर्ता लिएको जानकारी गराएपछि प्रधानमन्त्री ओलीले सरकारमा सहभागी मन्त्रीसँग अनौपचारिक छलफल गर्नुभएको थियो यस्तै उप प्रधानमन्त्री भीम रावलले माओवादी केन्द्रको समर्थन फिर्ता लिने निर्णय दुई दल बीच भएको चौध बुधे सहमतिको उल्लंघन भएको बताउनुभयो सरकारमा रहेका दलहरूले नयाँ राजनीतिक परिस्थितिको मिलेर सामना गर्ने भएका छन् नेकपा माओवादी केन्द्रले सरकारबाट बाहिरिने निर्णय गरेपछि सर... बसेको सत्तारूढ ग... अरु दलको बैठकले अहिले देखा परेका राजनीतिक परिस्थितिको मिलेर सामना गर्ने निर्णय गरेको हो बैठकमा सरकारमा रहेका माओवादी बाहेकका सबै दलको सहभागिता रहेको थियो राजनीतिक संकट गहिरिएसँगै संसदको ठूलो पार्टी नेपाली काँग्रेसको केन्द्रीय कार्य बैठक भोलि बिहान बस्ने भएको छ मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा केन्द्रीय कार्य समितिको बैठक भोलि बिहान साढे आठ बजे संसद भवनको नुप्तेसे हलमा बस्नेछ नेकपा माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेसँगै सत्ता गठबन्धन तयार गर्नका लागि काङ्ग्रेसले केन्द्रीय सहमतिको बैठक बोलाएको हो रूपन्देहीको बुटबोलबाट नयाँ दिल्लीका लागि छुटेको बस भारत उत्तराखण्डको बहराइचमा दुर्घटना हुँदा जना नेपाली सहित जनाको ज्यान गएको छ जिल्ला प्रहरी कार्यालय बाकेका डिएसपी भीम किरण बोकटीका अनुसार दुर्घटनामा बस चालक नवलपरासी देउरालीका खुमबहादुर सारू मगर स्याङ्जा रापाकोटका धनप्रसाद लमसाल र पाल्पा हुम्दीका तेजु अरियालको ज्यान गएको हो दुर्घटनामा परी सडतिस जना घाइते भएका छन् नेपाली यात्रु बोकेको एन एनएस अठाइसी नम्बरको बस सिरिया क्षेत्रको भोपतपुरमा तरकारी बोकेको मिनी ट्रकसँग ठोकिएको थियो नेपालको नेपाल सीमाबाट पैतिस किलोमिटर टाढा बस दुर्घटना भएको हो घाइते मध्ये जनाको जिल्ला अस्पताल बहराइचमा र दुईजनाको लखनऊको ट्रक मृतक अन्य दुईजना मिनी ट्रकका चालक र सहचालक भारतीय नागरिक रहेको प्रहरीले रहे सूचना माग्ने विषयमा जानकारी लिँदा डडलदुराको एक सरकारी कार्यालयले व्यवस्था गरेको छ कोष तथा लेखा नियन्त्रण कार्यालय डडलदुरामा रेडियो युनिटीको समाचार शाखाबाट फोन गरी समाचारका लागि सूचना माग गर्न खोज्दा कर्मचारीले न्यूनतम दायित्व पनि जिल्ला विकास समिति डडलदुराबाट यस आर्थिक वर्षमा खर्च भएको तथा फिर्ता जान सक्ने रकमबारे जानकारी लिने विषयमा सोध्न खोज्दा मात्रै कर्मचारीले आफ्नो दायित्व ननिभाएका हुन् कार्यालयमा फोन गर्दा कार्यालय सहयोगीले फोन उठाइसकेपछि हामीले सूचनाको विषयमा आग्रह गरेका थियौ सम्बन्धित फाँटका कर्मचारीलाई सहयोगीले बोलाउँदा कर्मचारीले आफू कार्यालयमा नभएको बताइदेऊ भनेपछि सोही अनुसार कार्यालय सहयोगीले हामीलाई जवाब दिएका थिए तुरन्तै रेडियो युनिटीको समाचार शाखाको टोली कार्यालयमा पुग्दा सबै कर्मचारीहरू कार्यालयमै रहेका थिए कार्यालय सहयोगीलाई फोन मार्फत कार्यालयमा छैन भनिदेऊ भन्ने लेखपाल समेत कार्यालयमै रहेका थिए तपाईँहरूलाई सूचना माग्नुभन्दा पहिले हामीले सूचनाका विषयमा मात्र कुरा गर्न खोजेका थियौ तर तपाईँले किन दायित्व समेत ननिभाउनु खोजेको भनी प्रश्न गरेपछि सबैको अनुहार रातो पिर्रो बनाउँदै चुप लागेर बसेका थिए आफ्नो गल्तीको विषयमा एकै कोठा भित्र रहेका पाँचजना कर्मचारीहरूले उल्टै आफ्नो गल्ती अस्वीकार गरेका थिए उनीहरूले काममा व्यस्त रहेकाले यस्तो भनेको भनेर आफ्नो गल्ती टाढ्न खोजेका थिए व्यवस्था छ कार्यालयमा पुग्दा हुन्छ भन्ने जवाब दिएको भए पनि पुग्थ्यो नि भनेर गरेपछि उनीहरूले कुनै जवाब दिन सकेनन् साथै कोलेनिका कर्मचारीहरूले नागरिकलाई नटेर्ने ना गरेको सेवाग्राहीहरूले समेत गुनासो गरेका छन् सेवा लिनका लागि गएको बेला कोलेनिका कर्मचारीहरूले अटेरी गर्ने गरेका छन् एक सेवाग्राहीले रेडियो युनिटसँग भने मुस्कान सहितको सेवा दिन्छौ भन्ने सरकारी कार्यालयहरूले दुःख दिएर काम गराउने गरेका छन् यही हो मुस्कान सहितको सरकारी सेवा बैतडीलाई आज देशकै अडतिसौं तथा सुदूरपश्चिमको पाँचौं जिल्लाका रूपमा खुल्ला दिशामुक्त जिल्लाभरिका सबै घरदूरी र सार्वजनिक संस्थाहरूमा सड़चालिस सा हजार छ सय छया शौचालय निर्माण भई प्रयोगमा आइसकेपछि जिल्लालाई आज एक औपचारिक कार्यक्रम गरी खुल्ला दिशा मुक्त घोषणा गरिएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बैतडीका प्राविधिक दीपक केसरीले जानकारी दिनुभयो बैतडीमा दुई हजार मा महाकाली गाविस्वलाई खुल्ला दिशा मुक्त घोषणा गरेसँगै शुरू भएको सरसफाई अभियानले पाँच वर्षपछि मृत रूप लिएको हो सफा सपा सहर बैतडी बासीको साझा रह भन्ने मूल नाराका साथ गरिएको खुल्ला दिशा मुक्त घोषणा कार्यक्रमको अध्यक्षता निमित्त स्थानीय विकास अधिकारी बहादुर कुंवर तथा प्रमुख अतिथि खानेपानी तथा सरसफाई मन्त्री प्रेमबहादुर सिंह रहनुहुन्थ्यो यसपछि जिल्लामा पूर्ण सरसफाईका क्रियाकलाप सञ्चालन गरिने डिवासीसीले जनाएको छ यसअघि गत साल नै बैतडीलाई खुल्ला दिशा मुक्त घोषणा गर्ने लक्ष्य लिएको भए पनि यो लक्ष्य पूरा हुन सकेको थिएन जनकपुरको बस पार्कबाट एउटा बस चोरी भएको छ जनकपुरबाट जटही चल्ने ना एक ख नौ पाँच नौ नम्बरको शुभ यात्रा ट्राभल्सको बस चोरी भएको बस चालकले जनाएका छन् बसमा कोही नभएको बेला बिहान एघार बजेतिर चोरी भएको बस चालक जट हीराका रोहित चौधरीले बताउनु भयो सेतु रङ्गको बस बस, बस पार्कबाटै चोरी भएपछि जिल्ला प्रहरी कार्यालय धनुषामा खोज लागि निवेदन दिएको चौधरीले बताउनु धनुषा प्रहरीले यस सम्बन्धमा केही जानकारी नभएको बताएका छन् अब देश बाहिरको खबर नेदरल्याण्डको दि हेग स्थित अन्तर्राष्ट्रिय इजलासले दक्षिण चीनिया समुद्र साउथ साइन्सीमाथि चीनको दावीलाई अस्वीकार गरेको छ इजलासले फिलिपिन्स दायर गरेको मुद्दाको पक्षलाई सही ठहर्याउँदै उक्त समुद्रको संसाधनमाथि चीनको एकाधिकार पुष्टि गर्ने कुनै ऐतिहासिक प्रमाण नभेटिएको निर्णय गरेको छ चीनले यो निर्णयलाई गलत आधारमा लिइएको भन्दै यसलाई नमान्ने र आफ्नो समुद्री हितको रक्षा गर्ने जनाइएको छ चीनले इजलासको कार्यवाहीमा भाग दिन पनि अस्वीकार गरेको थियो चिनिया रक्षा मन्त्रालयले चीनको सशस्त्र सेनाले धम्की र खतरालाई सामना गर्न तयार रहेको जानकारी दिएको छ चीनले दक्षिण चिनिया समुद्र आफ्नो भएको दावी गर्दै त्यहाँ कृत्रिम टाप निर्माण गरिरहेको छ दक्षिण चिनिया समुद्रमाथि फिलिपिन्स ताइवान भियतनाम लगायतका मुलुकले पनि आफ्नो दावी गर्दै आएका छन् र खबरको अन्तिममा खेल खबर युरोकप फुटबल फुटबलको आयोजक युरोपियन फुटबलको प्रशासकीय निकाय यूएएफए ले युरोकप दुई हजार सोह्रको आधिकारिक टीम अफ द टुर्नामेन्ट घोषणा गरेको छ टीममा च्याम्पियन पोर्चुगलका चार जर्मनीका तीन तथा फ्रान्सका र बेल्सका दुई खेलाड़ी परेका छन् पोर्चुगलका कप्तान क्रिस्टियनो रोनाल्डो सहित चार खेलाडी टीममा परेका छन् यूएएफ का प्रमुख प्राविधिक अधिकृत लोएन लु पेस कुको नेतृत्वमा रहेको तेह्र सदस्यीय अनुगमन कमिटीले टिमका खेलाडीहरूको चयन गरेको हो यो योसँगै राति दस बजेको युनिटी खबर सकिनै लागेको छ जाँदा जाँदै प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक प्रधानमन्त्री ओलीलाई तत्काल पदबाट राजीनामा दिन काङ्ग्रेस र माओवादीको आग्रह सरकारमा रहेका दलले नयाँ राजनीतिक परिस्थितिको मिलेर रा सामना गर्ने डडेलदुराको एक सरकारी कार्यालय कर्मचारी नै छैन भन्देउ भन्दै कार्यालय सहयोगी मार्फत जवाब पठाएर सूचना माग्नेलाई ठग्दै बैतडी खुल्ला दिशा मुक्त क्षेत्र घोषणा दक्षिण चिनिया समुद्रमाथि चीन विरुद्ध समुद्र चीन फैसला चीनले निर्णय नमान्ने र युरोकप दुई हजार आधिकारिक टिम अफ द टुर्नामेन्ट घोषणा हवस् त समाचार श्रमण गर्नुभएकोमा तपाईँ र प्रविधि सहयोगी वीरेन्द्रलाई धन्यवाद तपाईँ हाम्रा चाहिएको बेला हाम्रा र कार्यक्रमहरू सुन्न पनि सक्नुहुनेछ यो सँगै आजका लागि हाम्रा सम्पूर्ण